सोच छ्य निश्चित गंतव्य सत्य निर्विक मन मनमा विश्वास चा। गीत चा, संगीत छ उत्साह को रंग छोज रेडियो विजय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 जस अन्तर्गत विगतकै श्रृङ्खला अघिदेखि हामी साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन गरिरहेका छौ अर्थको हामी अन्त्य अन्त्यतिर पनि आइसकेका छौ सम्भवत अबका दुई श्रृङ्खलामा अर्थको वाचन सकिनेछ र कार्यक्रम स्पर्शमा अर्थ उपन्यासको वाचनको अन्तिम दिन अथवा समापन श्रृङ्खलामा भने हामी साहित्यकार सानु शर्मासँग छोटो कुराकानी पनि गर्नेछौ अनि तपाईँहरूले पठाउनुभएका प्रतिक्रियाहरूलाई पनि कार्यक्रममा राख्नेछौ त्यसकारण पनि तपाईँलाई कार्यक्रम स्पर्श अनि उपन्यास अर्थको वाचन कस्तो लागिरहेको छ प्रतिक्रिया पठाउन भने नभुल्नुहोला प्रतिक्रिया पठाउनको लागि तपाईँलाई सजिलो छ फेसबुकमा स्पर्श पेज सर्च गर्नुहोस् कार्यक्रम स्पर्शको पेज तपाईँले पाउनुहुनेछ र त्यसैमा मलाई म्यासेज छोड्न सक्नुहुन्छ सँगै तपाईँले फेसबुकमा पर्वत चिमरिया सर्च गर्नुहोस् अनि मलाई म्यासेज पठाउनुहोस् मलाई म्यासेज पठाए तपाईँका तिनै प्रतिक्रियाहरूलाई पनि हामी कार्यक्रमको अन्तिम श्रृङ्खलामा समावेश गर्नेछौ र आज कार्यक्रम स्पर्को अडतिसौ अङ्क र उपन्यास अर्थको सत्रौं श्रृङ्खलामा साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन अब शुरू हुन्छ मलाई थाहा छ एघार बाह्र वर्षको अवधि थोरै हुँदैन कसैको पनि स्मृति धमिल्याउन तर के तिमीलाई मेरो स्पर्शले पनि महसुस गराएन कि म जैन नभएर अरू नै कोही हुँ तर आशीको विवाह त जैनसँग नै मेरो सोर मात्र होइन शरीर पनि लडखड उसले अघि बढेर फेरि मलाई थाम्यो अनि अपनत्वपूर्ण स्वरमा भन्यो जसलाई वर्षौ पहिले अन्जानमै सही तिमीले मनोकांक्षा माईसँग आफ्नो लागि मागिसकेकी थियौ त्यो जैन हामी फेरि अरू कसैलाई कसरी दिन्थ्यौ जीत इसपटक मेरा खुट्टा लुला भ जीत ने संहाल संहाल छचक्क भूई में बसें तर आशी त के त मेरो कुरा काटर मेरो अगाड़ी टुक्रुक्का बस्ते आशी ने भावपूर्ण स्वर में भनी मेरी पागल सकिए जो मं पहले देखिए अर कस नाम तेरो नाम आपको नाम को पछाड़ी जोड़े रा बांच मैं कसरी उंग जोड़ सकते है ईश्वर ईश्वर ये सब के सुनी रहे मैं हाहाकारपूर्ण स्वर में आर्तनाद करें जीत भी मेरे छेव में के भयो बेटा यसरी किन त हेमा आन्टी नमस्ते मलाई त्यसरी बसेको देखेर अतालिँदै दे त्यहाँ आउनु भए कि आन्टी जितको स्वर सुनेर अकमकाउँदै त्यहीँ उभिनुभयो उहाँको अनुहारमा दुविधाको भाव देखेर जितले उभिँदै फेरि भन्यो आन्टी म जित, जित क्या त जैनको बडा भाइ आन्टीले उत्साहपूर्ण स्वरमा भन्नुभयो अरे बेटा मलाई त पहिले महसुस भएको थियो कि यो चेहरा अन्जान होइन उहाँले मलाई हेर्नुभयो अना यसै उहाँको स्वरको उत्साह पुस्यो लड्की यसरी किन बस्यो कि तबियत अरू के होइन आन्टी एक्कासी मलाई देखेर जियालाई रिङ्गाटा छुटेको मात्रै हो अहिले सब ठिक भइहाल्छ जितले ठट्टालो पारामा भन्यो तर आन्टी मुस्कुराउन सक्नु भएन बेटा सायद तिमी अलिक ढिलो भयो के पता अब सब ठिक हुन सक्छ कि सक्दैन आन्टी मैले बिस्तारै टाउको हल्ला उहाँले आश्वासनपूर्ण भावले मलाई हेरेर भन्नुभयो मितालाई मण्डपमा लग्ने समय भयो तिमीहरू भित्र बस्छ एकै क्षण एक म कुनै बाहना गरेर मितालाई बुझाएर मण्डपमा छोडेर आउँछु त्यसपछि होइन आन्टी म उठेँ अनि दृढ स्वरमा भने तपाईँ आशिरोलाई भित्र लगेर बसाउँदै गर्नुहोस् म मितालाई जग्गामा लिएर जान्छु एकै क्षणको लागि म जहाँ पुगे पनि मैले यो कतापी बिर्सेकी छैन कि म जियाकान्त हुँ म पनि यसरी कमजोर हुन थालेँ भने मेरो बाले सुम्पेको अभिवारा कसले उठाउँछ मैले एउटा हातले जितको अनि अर्को हातले आँसीको हात, हात, हात थामेर उठ्थे भने स्वार्थले र समस्याहरूले थुप्रै चुज बिर्साइदिएको थियो जित तर तर आज तिमी तपाईँको उपस्थितिले थुप्रै पलहरू बिउताइदिएको छ मेरो अन्त संस्करणमा म त्यो पलहरूलाई महसुस गर्न चाहन्छु तर त्यो त्योभन्दा पहिले जियाकान्तलाई उसको जिम्मेवारी निभाउन दिनुहोस् कर्तव्य पूरा गर्न दिनुहोस् त्यसपछि केवल जिया उपस्थित हुनेछ तपाईँहरूको सामु अपराध कबुल गर्न अनि सजाय सुन्न त्योभन्दा पहिले जित घर छोडेर नजानुहोला प्लिज मैले हात जोडिदिएँ जितले मेरो जोडिएको हात थामेर भन्यो जिया तिमीले हात जोड्नु जरुरी नै छैन यो त हक हो तिम्रो तिमी जाओ, हामी तिमीलाई कुरिरहन्छौ अँ बरु आँसीलाई यसो पल्टने व्यवस्था त्यसको लागि तैँले परेशन हुनु पर्दैन लड्की आन्टीले भन्नुभयो म आँसीलाई धेरै कमारामा लग्छु खानपिनको व्यवस्था पनि उतै मिलाउँछु जिया बेटा तमितालाई लिएर जा ढिला हुन लाग्यो म अघि बढ़ें तर फेरि फर्केर आएर आशीले अँगाल्दै भने मलाई माफ त गर्छस् नि होइन जसलाई भाग्यले यति धेरै सजाय बेकासुरमै दिइसकेको छ उसले म कसरी अरू सजाय दिन सक्छु उसले मलाई दरोसँग समाते निकै बेर हामीले एकअर्कालाई छोडेनौँ मिताको कोठाको ढोकैमा भेट भएको विनितलाई देखेर म मानौँ सपनाबाट बेउजिएँ अहिले भर्खर जितलाई भेटेको खुसी र जैनको बारेमा जाने उत्सुकता नजाने किन त्यसै त्यसै सेलायो के हक थियो अब मलाई जैनको बारेमा जान्ने के गर्थे अब म उसको बारेमा जानेर कहाँ गायब तिमी ओ मलाई देख्ने करायो तर फेरि मेरो अनुहारको भाव देखेर चिन्तित हुँदै सोध्यो जिया ठिक त छौ तिमी मेरो आँखामा आँसु आउन तत्पर भयो मैले सहमतिपूर्वक टाउको हलाएर टाउको जुखाएँ यसरी त कसरी हुन्छ उसले सहानुभूतिपूर्ण स्वरमा भन्यो बहिनी विदा गरेको छैन तिमी अहिलेदेखि धैर्य छोडिरहेछौ छो। आफूलाई सम्हाल नत्र सोच मिताको के हाल हुनेछ म के बोलना सकें केवल आंखा बर्सि मेर मे करोक में उभरें वहां जज्ञ में पंडित कराई रहता छुट्टे लग्न पर्य रेल तिमी खोजते फिर बोलते उसनेर मैं ममिता लिरा आ अनि आसु पुस्तै भित्र पसे भित्र मिता एक्लै थिए मेरो विवरण अनुहार र आँखामा आसुको उसले के अर्थ लगाइकुन्नी ऊ पनि रुन शुरू गरे म उसलाई सम्झाउन फकाउन चाहन्थे तर त्यसबेला मेरो आफ्नै वेदना यति विकराल थियो कि मैले उसलाई सम्झाउने शब्दै पाइन बाहिर जग्गीमा पण्डित कराइरहेका छन् यदि तयार छस् भने मेरो अवरुद्ध स्वरलाई उछिन्दै उसले मेरो हात समातेर तान्दै भनी एक मिनट दिए म के भन्न चाहन्छु प्लिज एकै क्षण मेरो छेउमा बस्न तर मिता ढिलो भइसक्यो उहाँ ज एक मिनेट उसले निरीह स्वरमा आग्रह गरी मैले फेरि केही भन्न सकिनँ म त्यही उसकै छेउैमा बसेँ जहाँ जो पनि भेटिन्छ उसले तेरो गुडगान गर्छ तेरो सङ्घर्ष तेरो मेहनत तेरो इमानदारी देखेर नतमस्तक नहुने सायद कमै होलान् तँलाई चिन्नेहरूमा तर अफसोस तेरो साथमा रहेर तेरो आफ्नो बहिनीहरू भएर हामीले यो सब देख्न सकेनौ तँलाई सहयोग गर्नु त परै जाओस् तेरो यत्रो उपकार यत्रो साथको लागि आभारीसम्म हुन सकेनौ मिता दी म सधैँ सोच्थेँ कि म यति सुन्दर छु कि कुनै पनि सम्पन्न शिक्षित र सुन्दर पुरुष मात्रै आकर्षित हुनेछ कुनै पनि पुरुष मलाई अपनाएर गर्वित हुनेछ तर कति गलत थिएँ म जब परिवेशले भन्यो कि मेरो रूपले भन्दा तेरो गुण तेरो नामले नै ऊ विवाह गर्न राजी भयो तब मात्र लाग्यो कि यो तेरै नाम त थियो जो मनिषाले प्रभाकर भिनाजु जस्तो जीवनसाथी पाइ अनि म परिवेश जस्तो बुद्धिमान र उच्च सोचाइ राख्ने पुरुषको अर्धाङ्गिनी हुन जाँदैछु नत्र त सायद मितुप्लो त यो सब सोचेर किन मन खराब गर्छस् यो कुनै समय हो यी सब कुराहरूको कु? मलाई थाहा छ दि धेरै ढिलो भइसकेको छ तर तर दिए उसले मेरो हात समातेर कातर स्वरमा भनी दे तेरो जस्तै गुण र निष्ठाको अपेक्षा ममा पनि राखेर सायद परिवेश विवाह गरिरहेछ तर तर ममा त्यो खुबी कहाँ छ र जब म एउटी असल छोरी असल बहिनी बन्न सकिनँ भने एउटी असल पत्नी कसरी बनौला म मेरो मन फरिएर आयो मैले उसलाई कसरी अँगाल्दै भने त किन यस्तो सोचेस् तैँले यो सब महसुस गरेर पश्चाताप गर्नु नै तेरो खुबी हो मिता मलाई थाहा छ तँ सबैलाई रिझाउनेछस् परिवेशलाई खुसी राख्नेछस् अनि बाको नामलाई बाको नामलाई होइन ना दि तेरो नामलाई उसले मलाई अँगालेर अवरुद्ध स्वरमा भने मनिषाको त म भन्न सक्दिनँ तर म म अब यही कोसिस गर्नेछु कि म चाहे तँलाई म माथि मा गर्व गर्ने मौका दिन नसकुँ तर दि आज उपरान्त कहिले मेरो कारणले लज्जित हुनुपर्ने छैन मिता मेरो हिक्का छुट्यो हुन सक्छ हुन सक्छ भने मेरो उद्धण्डता मेरा गल्तीहरूलाई माफ गरिदिए दिए म सोच्नेछु कि मैले नयाँ जीवन पाएँ मिथा मिथा प्लिज बाको मलाई राम्रो सम्झना छैन तर मलाई विश्वास छ कि उहाँ आज जीवित नै हुनुभएको भए पनि तैँले जे जति हाम्रो लागि गरिस् त्यति उहाँले पनि गर्न सक्नुहुन्थेन त्यसो नभन् मिता मले उसलाई रोक्न खोजेँ तर ऊ एकनाश भनिरहे तैँले पैँतालाको धुलोलाई आकाशसम्म पुर्याउने कोसिसमा आफू बाँच्न बिर्सिदिइस् फेरि पनि हामी त्यहीँ रही रह्यौँ पैँताला मुनिकै लायक आफूलाई के लाए। लाए के न सम्झेर झुटो अहम र आडम्बरको आडमा हामीले यो पनि बिर्सिदियौँ कि हाम्रो जमिन कुन हो दि जो आकाश हुने होडमा आफ्नो जमिन बिर्सिन्छ ऊ कसरी अडिरहन सक्छ धन्न त हामीलाई धान्न सम्हाल्न नत्र त पतनको बाटोमा हामी कति तल झरिसक्थ्यौँ के थाहा ऊ असहाय हुँदै रै आज त मानिर जानुलाई देखेर आफैमा लज्जित हुन्छु म हामीभन्दा साना उनीहरू हामीले जति नै तेरो स्नेह र रेक्तेक पाएर हुर्केका किन भिन्दै लाग्छन् उनीहरू हामीभन्दा हामी किन मानिजानु बन्न सकेनौँ किन तेरो साथमा हुन सकेनौँ कहाँबाट आयो हामीमा यो अहङ्कार दि नाम त तैँले नै दिएकी होस् हामीलाई फेरि किन यो नाम मानिर जानु जस्तै जियासँग जोडिन सकेन किन मैले उसलाई सम्झाउन खोजेँ रोक्न खोजेँ तर त्यसबेला केही सम्झने अवस्थामा नै थिइनँ सायद वेश रा के उसे आंसू पुस्ते भी मना आसने माध्यम राम्री थियो। केटी हकों फिर मैं नहीं रोज्क पेर यही गुण थियो कि म मियाकांत को बहनी थी जियाकांत जसको प्रशंसक मात्र थिएन अपितु जियाकान्त त प्रेरणा थियो उसको मेहनत गर्ने आफ्नै कोसिसले अघि बढ्ने हौसला उसमा जियाकान्तलाई देखेर नै आएको थियो नत्र त घरको कमजोर आर्थिक स्थिति र घरबार बेचेर इन्जिनियरसम्म बनाएको दाजु र दाजुले मन पराएर विवाह गरेकी भाउजूको स्वार्थी र निचतापूर्ण व्यवहारले पिल्छिएर ऊ कहीँ झापामै कुनै स्कुलमा मास्टरी गरिरहेको हुन्थ्यो या फेरि आफ्नो सीमित जग्गामा खेती दिए त पत्याउन सक्दिनोस् कि कति आदर छ उसको मनमा तिरो लागि तेरा हरेक लेख कविता कहानी समीक्षाहरू आज पनि सुरक्षित राखेको छ उसले आफ्नो घरमा अस्ट्रेलिया जानु अघि ऊ यहाँ आएको बेला केवल तँलाई हेर्न भनेर ऊ अर्थको गेटमा कुरेर बसेको थियो अरे भन्छ त्यो खुइलिएको टी सर्ट धस्किएको जिन्स र खुट्टामा सादा हवाई चप्पल लगाए कपडाको झोला भिरे मेरो आफ्नै उमेरकी जियाकान्तलाई देखेर मलाई यस्तो लाग्यो कि मानव सिङ्गे आकाश तल झरेको छ पृथ्वीमा आफ्नो संलोपना समेटेर जहाँबाट हरेक निस्वार्थ र निष्ठावानले आफ्नो छवि चिहाएको महसुस गर्न सक्छ अब त मलाई पनि उसलाई सम्झाउने हिम्मत आएन अत म पनि जिउ छोडेर रुन थाले थाहा छैन हरेकको लागि उदाहरण बनेकी तेरो कदर हामीले नै किन गर्न जानेनौ उसले सुस्केर हाली यो बीच जतिपटक पनि परिवेशसँग कुरा भएको छ कुरा गर्नकै लागि एउटा विषय हुन्छ उसँग जियाकान्त जो दिदी त मेरी हो तर जसको बारेमा मलाई भन्दा उसलाई धेरै थाहा छ दि कति पटक उसको कुरा सुनेर इर्ष्या पनि लाग्छ तँसँग तर परिवेशको दृष्टिकोणबाट हेरेर नै होला मैले अहिले आएर जाने कि त बिना तेरो नाम बिना हामी केही छैनौँ कहीँ छैनौ भास्कर मैले उसको बलिद्र थार आँसु भने अनुहार सुनिसक्यो तेरो यसरी तँ थला पर्छस् त मिता मिता, मिता यसपटकको केही बोलिन केवल निहालेर मलाई हेरिरहे हिँडतल जग्गामा ढिलो भइसक्यो म उठे तर मिताले फेरि मलाई तानेर दरोसँग अँगालेर अवरुद्ध स्वरमा भने दिए एकपटक केवल एकपटक मानेर जानुलाई जस्तै मलाई पनि कसेर अँगाल यति कसेर कि तेरो अँगालोमा म एकदमै सानी बनू यति सानी कि म तसँग फेरि जिन्दगी सुरू गर्न सकू यो दूरी मेटाउन सकूं यो आत्मग्लानी र पश्चता पुस्न सकूं म उठेँ तर मिताले फेरि मलाई तानेर दरुसँग गालेर अवरुद्ध स्वरमा भने दि मिता मेरो भकानो छुट्यो टाढा कहाँ छेस मेरो ढुकढुकीलाई महसुस गरेर रहेर, यहाँ मेरो आफ्नो नभएर तिमीहरू चारजनाको जीवन धड्किरहेको छ मैले उसलाई कसेर अघालेर आफ्नो छातीमा टाँसेँ मलाई यस्तो महसुस भयो कि म दिदी नभएर साँच्चैमा आमा थिएँ उसको त्यसैले नै त मैले विगतका उसका हरेक उदण्डताहरू बिर्सिदिन सकेँ अनि सायद आमासँग नै त्यति विशाल हृदय हुन्छ कि उनीहरूले आफ्नो सन्तानको ठूलोभन्दा ठूलो गल्ती गल्ती त के अपराध पनि बिर्सिदिन सक्छन् यसबेला मेरो मनमा मिताप्रति अघाध स्नेह र उसँग बिछडिनु पर्ने पीडा भन्दा अरू थिएन हामी एकअर्कालाई अगाकालेर थाहा त्यो अप्रिय प्रसङ्गलाई समातेर कति बेरसम्म रुने थियौँ तर प्रभाकर र विनित आएर हामीलाई अलग गरेर मितालाई जग्गेमा लगेर बसाए मिता फेरि पनि रोइरहही मरू व्यवस्था मिलाउनतिर लागे तर आँखा मेरा पनि बग्न छोडेनन् लगभग बग पाँच बजेतिर जग्गेको सारा काम सकियो म चाहन्थेँ कि मिता एक क्षण आरम्भ गरोस् तर झापा पुग्नुपर्ने भएकोले जन्तीहरू हतार मचाउन थाले यहाँसम्म कि उनीहरूले मिताको अलिअलि मेकअप सुधार्ने मौका समेत दिएनन् विदा गर्ने बेलामा बलिद्र धाराआसुका साथ हात छोडेर मैले परिवेशसँग भने मलाई विश्वास छ मिताले आफ्नो तर्फबाट कोसिस गर्नेछ तर पनि जान अन्जानमा यसबाट कुनै गल्ती भयो भने यो सोचेर माफ गरिदिनुहोस् कि गल्ती मेरो थियो मेरो रेखदेख मेरो लालन पालनमा कमी थियो सायद मैले नै आमाको जिम्मेवारी पूरा गर्न सकिन त्यसो नबन्नुहोस् प्लिज तपाईँले मलाई आफ्नो परिवारमा सम्मिलित गराएर जुन सम्मान दिनुभएको छ त्यसको लागि म सधैँ आभारी रहनेछु हाम्रो सामाजिक परम्परा अनुसार ससुरालीतर्फको कसैको पनि खुट्टामा ढुगिँदैन त्यसैले म त्यो गर्न सक्दिनँ तर म यो अवश्य विश्वास दिलाउन चाहन्छु कि मेरो लागि जियाकान्त एउटा नाम मात्र होइन ना। एउटा आस्था हो विश्वास हो अनि एउटा प्रेरणा हो जसको म मा सधैँ मान राख्नेछु उसले मेरो हात आफ्नो निधारसँग जोडियो, अनि भावपूर्ण स्वरमा भन्यो म मितालाई तपाईँबाट टाढा अवश्य लग्दैछु तर मेरो कोसिस यही हुनेछ कि उ सधैँ तपाईँको हृदयको छेउछाउमै रहोस् म कोसिस गर्नेछु कि उसबाट अन्जानमै पनि कुनै गल्ती हुन नपाओस् किनकि म कदापि चाहन्न कि उसको अन्जानमै भएको गल्तीको पनि जिम्मेवारी तपाईँले उठाउनु परोस् मेरो मनले चाह्यो कि म उसलाई अङ्घालेर भनौँ कि परिवेश मितालाई मेरो हृदयको नजिक त तिमीले ल्याइदिइसक्यौ जुन कि मेर मया मे आपोपन ने ल्या सकेन योदा धेरे तगवानस भी मग्दी थे सायद धन्यवाद तुम्हें यह उपकार को लागी, यो सम्मान को धन्यवाद परिवेश तर मैं कही भकिन आशीर्वाद को हाथ उसको टाव को मथि राखर रा, म केवल रोही रहें ये आंसू और आश्वासन समेटे आखिर मिता तो घर बिदा भई मलाई उसँग टाढिनु परेकोमा दुःख त थियो तथापि यो सम्झेर सन्तोष पनि थियो कि टाडा हुँदाहुँदै पनि ऊ मेरो नजिक एकदम नजिक आइपुगेकी थिए जिया तिमी गएर एकै क्षण सुस्ताउ प्रभाकर मर र कबीर मिलेर अलिअलि थनकोमानको लाएर हामी पनि एक आराम गर्छौ मुख धोएर बाथरूमबाट निस्कँदै गरेको मलाई लक्ष्य गरेर विनितले भन्यो मैले सहमतिपूर्वक टाउको हलाएँ विनित अघि बढेपछि म आफ्नो कोठातिर लागेँ आशीष सायद निदाइरहेकी थिए तर जित झ्यालछेउमा उभिएर बाहिरतिर हेर्दै थियो आइएम सरी मितालाई बिदा गर्दा गर्दै इट्स ओके okay. जितले सानो स्वरमा भन्यो म पनि बाहिरै थिएँ तिमीले मितालाई बोकेर काठसम्म पुर्याएपछि नै म भित्र आए आशीलाई सोचो छैन भनेको के भएको हो कहीँ कुनै हामी बाहिर बरन्डामा बसेर कुरा गरौँ न हुन्न जितले मेरो कुरा विषयमा काटेर मतिर आउँदै भन्यो म केही बोलिन केवल अघि बढ़ेर कोशीमा खुल्ने ढोकाको चुकुल खोलेर ढोका खोलिदिए त्यो कोसी मेरो सुत्ने कोठासँग सम्बन्ध थियो हामी दुवै बाहिर निस्कियौं शीतल हावाको स्पर्शले मेरो दुखी रहेको टाउको गो केही कम भएज महसुस भयो मलाई बाहिर अझै उज्यालो भइसकेको थिएन घर सुनसान लागिरहेको थियो यस्तो लाग्दैथ्यो पच्चीस दिनको लगातार भागाभाग झेलेर थाकेको घर अहिले शान्तिसँग सुस्ताइरहेको थियो हामी दुबे कोशी को में प्लास्टिक का कुर्सी मध्य दुईव प्रेग्नेंस कमिकेशन हो भाक्टर सायद अस्पतालमें भर्ना हन्ने हो किस यहां आबे रिपोर्ट आए पी मैं कहीं सोध्भंद एक पटक छ कि भन्ने शङ्का के गरेको थियो डाक्टरले विराटनगरमा आशीको हंसले ठाउँ छोडिहाल्यो मलाई त लाग्छ उधेरै डराएको भएर नै सायद यी कम्प्लिकेसन तर अहिले त कति महिना भयो र अहिलेदेखि अस्पतालमा राख्नु पर्यो भने त गाह्रो हुन्छ त त्यसलाई मैले चिन्तित स्वरमा भने त्यही त भर्खर त छ महिना पुरा भयो जिया मा आशीकोलाई अगाडि त प्रकट गर्न सक्दिनँ तर मेरो भगवान्लाई थाहा छ कि म कति डराएको छु आमाले जबरजस्ती नै गराएको विवाह सही तर विवाहको मृत्युले नै मलाई यसरी हलाएको थियो कि मैले मा लगभग मानसिक सन्तुलन नै गुमाए थिएँ तर यदि आशीलाई केही भयो भने त सायद म रहँदै रहन्न उसको स्वर अवरुद्ध भयो जब उसले फेरि बोल्न सुरु गर्यो उसको स्वर तापिरहेको थियो कसैले अनुमान पनि गरेको छैन कि आशीको स्थान के मेरो जिन्दगीमा मेरो परिवारमा साँचो अर्थमा त उसैको साथ पाएर नै मैले जिन्दगी जिउन जाने माया के हो यो मैले आशीको माया पाएर नै जाने अब यदि आशीलाई केही भयो भने अगाडि शून्य साहस मैले गर्नै सकिनँ अत हतारिन्दै भने उसले केही हुँदैन आशी जस्तै सरल हृदय र सबैको दुःख बाँड्न तत्पर मान्छेमाथि पनि ईश्वरको दृष्टि पर्दैन भने फेरि कसले आस्था गर्छ भगवानमाथि जित वा यद मनमा ठाउँ नदिनुहोस् मलाई पुनः विश्वास छ उसलाई केही हुँदैन मेरो दृढ स्वरले सायद उसले केही हौसला के दियो उसले मेरो हात थामेर कातर स्वरमा भन्यो हे ईश्वर यस्तै होस् बरू मलाई सन्तान चाहिँदैन ऊ स्वस्थ रहोस् बस यति नै भइपुग्छ यस्तै हुनेछ जित तपाईँ चिन्ता नगर्नुहोस् आँसी मात्र होइन उसको गर्वको सन्तानलाई पनि केही हुनेछैन तपाईँ खालि आफ्नो आस्थामाथि भरोसा राख्नुहोस् मैं उसका हाथ लवनापूर्वक थम्या बोलेन मसंगो अप्रिय प्रसंग में बोल को मसी को लामो जीवन को कामना करते चुपचाप बसि था के गलत भर जब देखी बापा को स्वरुआ रानी खर्क ठीक नहीं धेरै बेरपछि उसले सुस्केर हाल्दै उदारमा भन्न शुरू गर्यो काठमाडौँ आउने बित्तिकै बाबा थला पर्नुभयो आमा र जैन रानी खर्कमै हुनुहुन्थ्यो जसोतसो जैनको एसएलसी सकिने साथ म गएर आमा र जैनलाई त्यहाँबाट लिएर आए तर बाबाको रूप निको भएन थाहा हुन सकेन कि उहाँलाई के भएको थियो एउटा डाक्टर एकचीज भन्थ्यो अनि अर्को डाक्टर अर्को तीन महिना अस्पताल र क्लिनिक धाउँदा धाउँदै बित्यो बाबाले असु असुस्थको कारण देखाएर अवकाश लिनुभयो हामी सबै विराटनगर आफ्नो घर फर्क्यौँ जैन सधैँ एकपटक रानी खर्क जाने जिद्दी गर्दथ्यो उसको त्यो एकरो जिद्दी र बाबाको बिरामीले चिडचिडिएर कतिपटक त आमा उसलाई पिटिदिनुहुन्थ्यो तर उसको रानी जाने जिद्दी उस्तै अटल रहन्थ्यो यसैबीच जैनको एसएलसीको परिणाम निस्कियो तर त्यो लट्ठकलाई केवल तिम्रो सिम्बल नम्बर मात्र याद थियो आफ्नो सिम्बल नम्बर त उसले कहीँ लेखेर पनि राखेको थिएन उसको ओठोमा एउटा उदास मुस्कान उदायो म स्त उसैलाई हेरिरहे तिम्रो नाम बोट टेन्टभित्र परेको देखेर मानौ पागल नै भयो ऊ पत्रिका बोकेर देखाउँदै दे। चिनेका नचिनेका हरेकसँग ऊ यही भनिरहन्थ्यो थाहा छ यो को हो यो मेरो साथी हो मेरो जिया त्यो पागललाई त आफ्नो रिजल्टको कुनै प्रवाह नै थिएन आमाले गाली गर्दा हाँसेर भन्यो पास पक्कै भएको छु किनकि सबै त जियाकै कपीबाट सारेको छु अब यो डिभिजनको मतलब कसलाई छ आमाले आफ्नै टाउको पेट्नुभयो बाबाले दसतिर फोन गरेर उसको सिम्बल नम्बर पत्ता लगाइदिनु भयो तेस्रो दिन बल्ल हामीले थाहा पायौँ कि उसको फर्स्ट डिभिजन आएछ बाबा आमा अनि म जसलाई ऊ पाँचसम्मत हुने अपेक्षा थिएन दङ्गदास पऱ्यौँ तर उसलाई खासै फरक परेन ऊ मिठाई किनेर केटाकेटीलाई बाँडिरह्यो मन्दिर मन्दिर चहारी अनि रानी जान्छु रानी जान्छु भनेर कराइरह्यो अब बाबाको स्वास्थ्यमा सुधार आएको थियो त्यसैले यहाँ उसको कचकचसँग वाक्क भएर आमा अनि बाबाले उसलाई र मलाई रानी खर्क जाने अनुमति दिनुभयो जित एक क्षण चुप लाग्यो म तीव्र उत्खण्डतापूर्वक आँखा पनि आँसु लिएर उसैलाई हेरिरहेँ म बयान गर्न सक्दिनँ जिया, उसको त्यो बेलाको खुसीको अनुमति पाउन साथ हो टिकट किन्न दौडियो त्यही दिन रात्रिवस चढेर हामी रानी लागि हिँड्यौँ बिसले बगरको नयाँ पार्टीमा सुस्ताउन बस्दा उसको भन्दा पहिले मेरो आँखा तिमीले कोरेर छोडेको जैन कुनै दिन फेरि तिमी यहाँसम्म आइपुग्यौ भने जानिराख म त्यो दिन तिम्रो पछि पछि यहाँसम्म आएको थिएँ भन्ने शब्दहरूमा पर्यो त्यसबेला मैले पनि मन थाम्न सकिनँ जब मैले इसाराले जैनलाई देखाएँ तिमी कल्पना पनि गर्न सक्दैनौ उसको के हाल भएको थियो उरुने नरुने न हाँस्ने सँगसँगै गर्न थाल्यो त्यो उचाइमा लेखिएका शब्दहरू छुने कोसिसमा पागल जस्तै उफ्राउँदै कराएको थियो कि दादा मलाई था थियो मलाई था थियो ऊ मेरो पछि पछि आउँथ्यो भनेर त्यसैले त म एकै क्षण अझै कुर्न चाहन्थेँ उसलाई तर तिमीहरूले मलाई जबरजस्ती लिएर गयौ कति रोयो होला हो। हो कति कराई होला कसरी कुन हालतमा फर्कियोला मेरी जिया बडो मुस्किलले मैले उसलाई सम्झाएर त्यहाँबाट अघि बढाएको थिएँ तर माथि रानी खर्कमा अर्को वज्रपात पर्खिरहेको थियो तिमीहरूसँग जे घट्यो त्यो सब सुनेर त मानौ उसले बोल्नै बिर्सियो तिमीहरूले न तिमीहरू थियो न हेमा आन्टीहरू न कसैलाई तिमीहरूको उनीहरूको ठेगाना नै थाहा थियो हुलाकमा बुझ्दा त्यहाँ पनि तिम्रो बाघको ठेगानाको ठाउँमा पोखराको हुलाकको भूतपूर्व हाकिमको घरको ठेगाना थियो सारा रानी खर्क डुलेर हामीले पत्ता लगाउने कोसिस गऱ्यौँ कि तिमीहरू कहाँ गएका थियो तर थाहा पाउन सकेनौ अब जयन पोखरा जान जिद्दी गर्न थाल्यो यो आसमा कि सायद तिम्रो बाबस्तीको घरका मान्छेहरूलाई उहाँको बारेमा थाहा छ कि हामीसँग एकदमै सीमित पैसा थियो तर जैनको हालत देखेर मैले नै भन्न सकिनँ हामी खाइ नखाइ भोकबुकै पोखरातिर लाग्यौँ तर हाम्रो दुर्भाग्य त्यहाँ पुगेर पनि हामीले तिमीहरूको ठेगाना थाहा पाउन सकेनौँ उनीहरूलाई पनि केवल यति नै थाहा थियो कि तिम्रो बाप पश्चिमतिरकै कुनै दुर्गम जिल्लाबाट भागेर बाह्र वर्षको उमेरमा पोखरा आउनुभएको थियो जितले बोल्न छोडेपछि बल्ल मैले श्वास फेर्न सम्झिएँ सायद आँसु जितको अझैसम्म थामिरहेको हातलाई हल्लाउँदै मैले कम्पेस्वरमा भने बडो मुस्किलका साथ मैले जैनलाई विराटनगर पुर्याए सायद ऊ रोएको कराएको भए म त्यति डराउँथिनँ होला तर उसको चुप्पी र ओभानो आँखाले मेरो सातो उडाइरह्यो उसले सुस्केर हाल्यो त्यसपछि त उसले बोल्नै बिर्सियो अब ऊ हामीहरूसँग एकदमै कम बस्न थाल्यो या त ऊ धोका थुनेर आफ्नै कोठामा बसिरहेको हुन्थ्यो या फेरि बाहिर निस्कन्थ्यो यसरी नै दुई वर्ष बित्यो उसको आइएससीको रिजल्ट त मानौ आठौं आश्चर्य थियो हाम्रो लागि पत्याउनै नसक्ने उसको त्यो रिजल्ट दङ्ग परेर बाबाले उसलाई उसले, उसले चाहेका जस्तो बाइक किनिदिन खोज्नुभयो तर उसले मानेन पछि मैले सोधे पनि कि मोटरसाइकल नलिने भए गाडी किन्न भनिदिउँ बाबालाई भनेर तर उसले तटस्थ स्वरमा भन्यो अह मलाई केही चाहिँदैन मैले बारम्बार किन भनेर सोधेपछि उसले स्थिर स्वरमा भन्यो मलाई यसरी नै ठिक लाग्छ यसरी सा। पैदल हिँड्दा मलाई महसुस हुन्छ कि कहीँ भेर्पाखामा खाली खुट्टा हिँडिरहेकी मेरो जियासँग कदम मिलाइरहेछु म निरुत्तर हुन्थे ऊ नयाँ लुगा जुत्ताको जिद्दी गर्थ्यो न पैसा माग्थ्यो जबरजस्ती दिन खोज्दा पनि लिन मान्थेन यहाँसम्म कि कपाल काट्न समेत बाबा र म लि... जबरजस्ती लिएर जान्थ्यौ आमा उसलाई गाली गर्दा गर्दा थाकेर तिमीलाई सराप्न थाल्नुहुन्थ्यो यस्तै एक दिन आमाले तिमीलाई सराप्न थालेपछि ऊ ढोका खोलेर आफ्नो कोठाबाट बाहिर निस्केर आमाको अगाडि गएर उभियो अनि स्थिर स्वरमा भन्यो आमा म तपाईँलाई उसलाई सराप्नबाट रोक्न सक्दिनँ तर, तर एउटा कुरा तपाईँ जानिराख्नुहोस् कि तपाईँको मात्र होइन दुनियाको कुनै पनि मान्छेको श्राप गाली र दुर्भावना उसम्म उस पुग्नै सक्दैन किनकि यी सारा चित्र जियाको बीचमा म उभिएको छु त्यसैले उसका निम्ति निस्केका हरेक गाली र श्रापहरूले पहिले मलाई छुनेछ अब सोच्नुहोस् कि तपाईँ श्राप यी गालीहरू कसलाई दिइरहनु भएको छ त्यस उसको स्वरको दृढ़तासँग डराएर आमाले तिमीलाई श्राप न तिम्रो नाम लिन ना पनि छोडिदिनु भयो मेरो हिक्का छुट्यो मैले दुवै हातले आफ्नो अनुहार छोपेर रुन शुरू गर्नु जिया यो शब्द केही होइन उसको पागलपनको त कुनै अन्त्य नै थिएन हाम्रो व्यापार दिन प्रतिदिन फस्टाउँदै थियो बाबा चाहनुहुन्थ्यो कि ऊ पनि व्यापारमै लागोस् तर उसले घोषणा गर्यो कि ऊ डाक्टरी पढ्न चाहन्छ चा। अनि उसको चाहनाको अगाडि हाम्रो के लाग्न सक्थ्यो र उसको मेहनत अलिअलि भनसुन र प्रशस्त पैसा खर्च गरेर उसले इन्डियाको सुविख्यात मेडिकल कलेजको लागि स्कलरसिप पायो बाबा त खुसी नै हुनुभयो तर उसले आफ्नो नामको पछाडिबाट कुवर हटाएर जी जोडेकोमा आमा त मानु विप्त नै हुनुभयो डाक्टर बनेर पनि के कसले थाहा पाउँछ कि यो हाम्रो खानदानको छोरो हो खुरुका आफ्नो पुरा नाम थरका साथ नराखेर के हो यो जयन्तजी आमा कराउनु भयो जैनले उसकै उस्तै स्वरमा जवाफ दियो म कुनै खानदानको नाम र मर्यादाको लागि डाक्टर बन्न चाहन्न यो चाहना यो प्रेरणा उसैको हो जसको नाम मेरो जिन्दगीसँग जोडिएको छ आमा अर्को जन्ममा फेरि तपाईँकै छोरो भएर जन्मे भने म तपाईँ र तपाईँको खानदानको लागि डाक्टर भन्नेछु तर यो जन्मको लागि मलाई माफ गराइदिनुहोला किनकि मेरो यो जन्म केवल जियाको लागि मात्र हो प्लिज म म अरू सुन्न चाहन्न मैले हात जोड्दै भने रुँदा रुँदा मेरो बेहाल भइसकेको थियो म उठे तर जितले मेरो हात समातेर भन्यो जिया मलाई थाहा छ कि जैनले त तिमीलाई यो सब केही सुनाउने छैन भेट भएपछि तर म चाहन्छु तिमी जानिराख कि भगवान रामको वनवास जति लामो नभए पनि त्योभन्दा कम कष्टकर कदापि छैन तिम्रो रामको वनवास पनि जित म लडखडाएर कुर्सीमै बसे मेरो मनले हाकार गर्यो मैले दयनीय भावले जितलाई हेरेँ हो जिया तिम्रो राम तिमी मान नमान आफूलाई उसकी सीता तर ऊ तिम्रो राम हो यसमा कुनै शङ्का छैन जित तिमी आफै सोचेर हेर जो मान्छे किताबबाट भर्खर पढेको चिज याद राख्न सक्दैन उहीँ आज यति छोटो अवधिमै मेडिकल क्षेत्रमा एउटा यस्तो नाम बनेको छ जसमाथि हरेकलाई गर्व लाग्न सक्छ किन किनकि उसकी जियाको इच्छा थियो कि ऊ डाक्टर बनोस् तर के इच्छा गर्नु जति नै सजिलो हुन्छ इच्छा पूरा गर्नु पनि खास गरी जैन जस्तो कमजोरी विद्यार्थीको लागि मैले कहिले भनिन उसलाई कि ऊ डाक्टर बनोस् मैले कम्पी स्वरमा भने उसलाई बन्न भनेनौ तर तर तिमी बन्न चाहन्थ्यौ एउटा सफल डाक्टर जुन कि आज जैन बनेको छ साँचो अर्थमा त ऊ आज पनि उही जैन छ केवल तिम्रो इच्छा तिम्रो चाहनामा ऊ डाक्टर बनेको छ तर आज म यो जान्न चाहन्छु कि के तिमीलाई कदर छ जिया उसको यो सब हुनुमा भन्दछन् अर्काको मुखबाट सुनेको सत्य पनि कहानी नै हुन्छ त्यसैले तिमीलाई लाग्ला कि म जैनको हकमा बढाइ चढाइ बोलिरहेको छु तर विश्वास गर जिया म जे भनिरहेको छु त्यो मैले देखेको मैले भोगेको तुलनामा केही छैन उसको त्यो केही नबोलेर चुपचाप आफैमा गुम्सिएको छटपटाइलाई महसुस गरेको छु मैले उसको त्यो तिमीलाई एकपटक भेट्ने धुन एक मैले उसलाई भने जैन त यहाँ यति चिन्ता गर्छस् जियाको आमासँग झोगडा गर्छस् उसको लागि तर उसले पनि तँलाई तैँले जस्तै याद गरेकी होली यसको के प्रमाण छ तँसँग जो आफ्नो उसले छक्क पर्दै उल्टे मसँग सोध्यो प्रमाणको आवश्यकता कसलाई छ के म उसको मायेको अपेक्षा राखेर उसलाई पर्खिरहेछु उसको शुभेच्छाको कामना म केवल यसकारण गरिरहेकी छु कि म उसको साथ चाहन्छु दादा त यदि यस्तो सोचोस् भने गलत सोचिरहेको छ ऊ मलाई सम्झियोस् या नसम्झियोस् उस? यो उसको आफ्नो इच्छा म उसलाई सम्झिरहेछु मेरो आफ्नो खुसी हुनसक्छ आफ्नो दुश्चिन्तामा आफ्नो व्यवस्थामा उनीहरू उसले मलाई उहिले बिर्सिदिई छ कि हुनसक्छ उसको नजरमा अर्को कुनै जैन पनि त था। तर म यसको जिम्मेवार उसलाई त मान्न सक्दिनँ कि मेरो लागि सारा सृष्टिमा अर्को कुनै जिया हुनै सक्दैन हुनसक्छ उसको लागि म एउटा याद गरेर मुस्कुराउने अवौद्ध बचपन मात्रै तर थ्रेसमा उसको के दोष कि ऊ मेरो नियति हो मेरो भाग्य हो हुन सक्छ त्यो दिन अलग हुँदा मलाई चिन्तित देखेर नै सहानुभूतिको लागि उसले मलाई सुस्तरीय अंगालेर यो भने कि जैन म भोलि तिमीलाई भेट्न आउँछु अनि कुरा गरौं अब यसको लागि म उसले कसरी जिम्मेवार मानौं कि मेरो जिन्दगी त्यो मोडबाट अघि बढ्नै सकेन आज पनि मलाई प्रतीक्षा छ उसको त्यो फर्केर आउने भोलिको त्यो उसले भोलि गर्नको लागि छोडेको अधुरो कुराको हुन सक्छ उसको जीवनमा त्यो भोलि कहिल्यै नआओस् तर म कोरिरहनेछु जीवन पर्यन्त यही मेरो खुसी हो यही मेरो उद्देश्य मेरो बाँच्नुको अर्थ हो जियाको प्रतीक्षा जियाको शुभेच्छा र जियाको लागि प्रार्थना योभन्दा अरू मेरो जीवनमा केही छैन किनकि स्ट्याचु ओभरको खेलमा जस्तै म जीवनको त्यो मोडमा उभिएको छु जहाँ उसले आएर उभहर नभनेसम्म म चर्म लाउन त के श्वास फेर्न पनि सक्दिनँ सायद मैले आर्तनाद गरेँ कति गलत सोचे मैले किन गलत सोचे मैले त्यो अभागीलाई सधैँ सबैले गलत नै सोचे जितले अवरुद्ध स्वरमा भन्यो जब दिल्ली मेडिकल इन्स्टिच्युटको थुप्रै सुविधासहितको अफरलाई लत्याएर ऊ दुर्गम जान तयार भयो तब कहिले उसको कुनै कुराको विरोध नगर्ने बाबा पनि क्रोधित हुनुभयो आमा त उसको विरुद्ध नै हुँदै हुनुहुन्थ्यो थेु। अन अब बाबाले पनि उसलाई साथ दिन छोडिदिनु भयो आमा सधैँ उसलाई विवाह गर भनेर भनिरहनुहुन्थ्यो उहाँ सोच्नुहुन्थ्यो कि त्यसरी अरू कसैसँग उसलाई बाँधिदिन पाए उसले तिमीलाई बिर्सन्छ कि तर गलत सोच्नुहुन्थ्यो उहाँ किनकि तिमी यात्मा भएको भए पो बिर्सन सक्थ्यो उसले तर आत्मामा भए तिमी कसरी मेटिन सक्थ्यौ उसको मनबाट <ण्याग> आमा अब यस्तो बिरामी रहन थाल्नु भएको थियो डाक्टरलाई देखाउन उहाँ मान्नुहुन्थेन अनि जैनलाई छुन दिनुहुन्थेन उहाँको एउटै शर्त थियो बिहे गर अनि मात्र मलाई जाँच जैन म र बाबा उहाँलाई सम्झाउने कोसिस गर्थ्यौँ तर उहाँ केही सुन्नै चाहनुहुन्थेन उहाँको दिन प्रतिदिन बिग्रँदै गएको स्वास्थ्यको पेरले जैनले त होइन मैले विवाहको मञ्जुरी दिएँ तर हतारमा उहाँले यति गलत केटी रोज्नुभयो कि विवाहको आगमनले घरको व्यवस्था नै दियो। उसको दुर्व्यवहारले आमाको मन यस्तोसँग भाचियो कि उहाँ थला पर्नु पर्नुभयो स्थिति यस्तो आयो कि विकलाङ्ग बहिनीको हेरचाह गर्ने पनि घरमा गर कोही भएन बिजनेस यसरी फैलिरहेको थियो कि बाबा र म सम्हालेर रा सकिरहेका थिएन जैन सधैँ नै हुन्थ्यो विवाहलाई आफ्नो बडपन र अहंकारबाट एक श्रेणी तल झर्न मंजूर थिएन कुनै दिन स्वर्ग जस्तो लाग्ने घर यस्तरी भड़ियो कि घर जस्तै लाग्न छोड्यो ऊ एकै क्षण अडियो लामो श्वास फेऱ्यो अनि फेरि भन्न सुरु गर्यो त्यो दिन पनि आमा चिकित्तै हुनुहुन्थ्यो मैले विवाहलाई लाख विन्ती गरे घर नछोड्न तर ऊ कसैको सुन्ने भए पो जबरजस्ती काठमाडौँ जान हिँडेकी उसको प्लेन क्रासमा मृत्यु भयो उसको परिवारले यसको जिम्मेवार हामीलाई नै ठहर्याए बेमेल विवाह नै सही विवाहको अकाल मृत्युले मलाई यसरी टुक्र्यायो कि मैले फेरि आजीवन विवाह नगर्ने प्रण गरे आमा अब झनै कर गर्न थाल्नु भएको थियो जैनलाई विवाहको लागि आमाको कचकचसँग वक्क भएर जैनले घरै आउन छोडियो, आमाले खानपिन छोडिदिनु भयो एक दिन यस्तो दिन आयो कि हामीले उहाँलाई एकदमै चिन्ताजनक अवस्थामा अस्पताल पुर्याउनु पऱ्यो यो सुनेर त हाम्रो सातोडियो कि उहाँको दुवै किन्ने ड्यामेज थियो जैन घर आउन बाध्य भयो ऊ घर आए पनि आमाले उसलाई आफ्नो वरिपरि पर्न दिनु भएन छुन दिनु भएन उहाँको स्वर आज पनि कायमै थियो बिहे गर अनि मेरो इजलाज गर अन्यथा एउटा बिरामीको मात्र होइन मतृह हत्या कोिम्मेवारी तेर जैन विचलित थे इसपटक बाबा ने भी हाल छोड़ने भो उसकू बाबा भन्नभ एकपटक उस नभेटी आक में पश्चाताप जीवन का यत्र वर्ष बिताईस तैं भोली डाक्टर हंद तेरी में असहाय यसै मरि भने के त बाँच्न सक्छस् जैन आजसम्म त मलाई गर्व छ त माथि अब यस्तो स्थिति आउन नदे बाबु कि मैले पश्चताप गर्न परोस् मलाई जन्म दिएकोमा पटक जैन तटस्थ भन्न सकेन उसले नसही उसभित्रको डाक्टरले आमा बाबाको अगाडि होइन अपितु एउटा जीवनको किनारामा उभिएको बिरामीको अगाडि टाउको झुकायो मलाई दुःख त लाग्यो तर म अरू के गर्न सक्थे यसरी जैनको विवाह आशीसँग हुने प्रसंग चल्यो हामी सबै आशीलाई हेर्न गयौं अरुको थाहा छैन तर आसे मलाई एक नजरमै मन परि यो पहिलो पटक थियो कि कुनै युवती मलाई आफ्नो परिवारको लायक लागि विवाह छुनियो आमाले मुक्तिको श्वास फेर्नुभयो अब उहाँलाई औषधि खान इलाज गराउन कुनै आपत्ति थिएन तर जैन दिन प्रतिदिन मानौ ढुङ्गामै परिणत हुँदै थियो अब त ऊ बाबा र मसँग पनि बोल्थेन केवल बहिनीसँग मात्र उसको व्यवहार सामान्य हुन्थ्यो बस उसको उदासीको असर बाबामा पनि पर्न थाल्यो एक दिन उहाँले मसँग भन्नुभयो कि जित कहीँ हामी गलत त गरिरहेका छैनौँ तर हामीसँग विकल्प के थियो र जितले बोल्न छोडेर मलाई हेऱ्यो तर तर जुन दिन मैले अङ्कललाई भेटेँ त्यो दिन उसको विवाह हुने दिन थियो फेरि कसरी त्यो यसरी कि सबैजना त जस्तै ढुङ्गाको मुटु भएका हुँदैनन् आशीले आएर हामीसँगैको कुर्सीमा बसते भनी आसी तँ जसरी सत्यसँग मुख लुकाएर त्यहाँबाट भागिस बाबाले त्यसो गर्न सक्नु भएन जिया तेरो जीवनको त्यो यस्तो गल्ती थियो जसलाई अरूले गरे पनि म कहिले माफ गर्ने छैन उसले अफसोचपूर्ण स्वरमा भनी तेरो जीवनका दुई महत्वपूर्ण व्यक्ति तेरो नजरको थाहा छैन तर मेरो सोच अनुसार अन्जानवश एकअर्कासँग जोडिन जाँदै थिए तर तैले यति हिम्मत पनि गर्न सकिनस् कि त मलाई जसले सधैँ यहीँ माने कि म मा तेरो जीवनको एउटा यस्तो कुना हुँ जहाँ तँ आफ्नो आँसु आफ्नो पीड़ा मात्र होइन अपितो आफ्नो विश्वासलाई पनि सुरक्षित राख्न सक्छेस् तर तर त्यो दिन तैँले साबित गरिदिस् कि म तेरो विश्वासको त के तेरो जीवनको सत्यको पनि लायक थिइनँ त्यसो नभनासी प्लिज त्यस मैले यहीँ सोचेँ कि के सोचेस् तैँले ऊ आक्रोशित हुँदै कराई म विवाहपछि यो थाहा पाएर पनि जीवित रहन सक्नेछु कि जैन त्यो व्यक्ति थियो जसले आफ्नो सारा जीवन मेरी त्यो सखेको नाम लेखिदिएको थियो जसले मैले सधैँ आफूसँग जोडिएका अरू थुप्रै सामाजिक पारम्परिक सम्बन्ध भन्दा धेरै माथि धेरै नजिक महसुस गरे आसी सारा जहानको लागि आकाश जस्तो विशाल र उदार हृदय राख्ने जियाकान्त जियाकान्तको हृदय मेरो लागि यति साँग्रो किन भयो कि मेरो विश्वास त्यसमा अटाउन सकेन इजी धेरै जी जितले उत्तेजित आँसीको कुम थपथमाउँदै भन्यो तिमी एक क्षण चुप बस्छ उसले जितको हात आफ्नो कुमबाट हटाउँदै भने यसको र मेरो बीचमा त मृत्यु पनि आउन सक्दैन आस्यु प्लिज मले उसको हात समात्न खोज्दै भने मलाई माफ गरिदिए सायद मबाट गल्ती भयो तर मैले त्यसबेला यहीँ सोचेँ कि तँ एउटा असल जीवन साथी पाउँदैछस् अनि कुन शर्तमा ओ फेरि कराए तँलाई सधैँको लागि गुमाउने जैनलाई आजीवन पश्चाताप गराउने शर्तमा सेम अन्यजिया तैले यो सोच्न सकिनस् त्यस बेला कि म तेरो लागि जैन र जित जस्ता थुप्रै पुरूषहरूलाई लत्त्या सक्थे र आज पनि सक्छु ऊ जितेर फर्की अनि खेतपूर्ण स्वरमा पनि सर जित बट इट्स ट्रुथ जित केवल बोलेन केवल आश्वासनपूर्ण भावले टाउको मात्र हल्लायो मेरो आँसु निरन्तर बहिरह्यो आत्मग्लानीले नै मैले टाउको उठाउन सकिन त सधैँ सत्य र सिधा कुराको अपेक्षा राखेँ तर तैले सधैँ मसँग झुटो बोली दशौं वर्षसम्म बितायौं हामीले तर तैँले कुनै दिन मसँग जैनको कुरा गरिनस् जब कि म तँसँग केही लुकाउन सक्थिन यहाँसम्म कि विराटनगरबाट फर्केपछि मैले त्यहाँको सारा डिटेल तँलाई सुनाउँदा पनि तँ चुप बस्न सकिस् कसरी जिया भित्र मुटुको ठाउँमा ढुङ्गा रहेको छ भन्ने मैले कहिल्यै सोच्न सकिनँ सधैँ यही सोचेँ कि तँ भित्र पनि मेरो जस्तै मुटु धर्किरहेको छ तर म बस आसी मैले उसको टाउकोमा हात राखेर भने मलाई आजसम्म कहिल्यै क्रिया खानु परेन तर आज तिरो अगाडि म यति झुटो र तुच्छ साबित भएकी छु कि सायद तँलाई विश्वास दिलाउन मैले क्रिया खानु जरूरी छ अनि यसबेला त जति आफ्नो मेरो कोही छैन यहाँ त्यसैले तँलाई नै छोएर भन्दैछु कि त्यसबेला मैले शङ्कासम्म गरिनँ कि तैँले नाम लिएको जैन र मेरो जिन्दगीमा भएको मैले चिनेको जैन एउटै हुनु सक्थ्यो हो, हो जैनको बारेमा तँसँग केही भन्न नसक्नु मेरो गल्ती होला तर आशी मेरो तँसँग सत्य लुकाएर राख्ने उद्देश्य कहिल्यै थिएन मेरो विश्वास गर अनि त यो पनि त सोचेर हेर न कि यदि मलाई पहिले थाहा भएको भए म तेरो विवाहमा विराटनगरसँग किन पुग्थेँ त्यहाँ पुगेर त्यसरी फर्कनु थियो नै भने म यहीँबाट कुनै बाहना दिन्थेँ होइन र उसले मलाई निहालेर हेरि अनि आफ्नो टाउको भएको मेरो हातलाई समातेर केही शान्त हुँदै भनी त्यसो भए जैनको बारेमा मलाई किन कहिले केही भनिनस् तैँले के भन्थे त मलाई जब म स्वयं अन्यलमा थिएँ मेरो स्वर अवरुद्ध भयो जुन चीज अतीत होइन सपना पुगे हुन पुगेको थियो मेरा लागि त्यो म तँलाई के को आधारमा सुनाउँथे जब विराटनगरमा मैले अङ्कलद्वारा थाहा पाएँ कि तेरो विवाह जुन जैनजीसँग हुँदै थियो ऊ अरू कोही नभएर उही जैन थियो जोसँग फेरि भेट हुने आशा जतिसुकै क्षण भए पनि मेरो अब मन सधैँ उसको प्रतीक्षामा र गरिरह्यो त्यसबेला यहीँ लाग्यो कि अब केही भन्ने सुन्ने समय सकिसकेको छ गलत कति गलत सोचिस् नि तैँले यदि तैँले जस्तै बाबाले पनि सोच्नु भएको भए मेरो त सर्वनाश नै हुने थियो तर थैंक गड कि उहाँले त्यस्तो सोच्नु भएन तँसँग अलग भएर घर जाने बित्तिकै उहाँले जैनलाई गएर तँसँग भेट भएको कुरा सुनाउनु भयो सुन्ने हाम्रो घर आइपुग्यो पछि पछि जित बाबा पनि आउने बित्तिकै उसले तेरो बारेमा सोध्यो उसको त्यस बेलाको उत्तेजना उसको पागल पनि देखेर मेरो मनले भनिन्थ्यो कि यो जैन मेरो हुनै सक्दैन खै र त काठमाडौँ फर्केको कुरा सुनेर उता थचक्कै बस्यो त्यसपछि बाबा र जितले तेरो बारेमा थुप्रै प्रश्नहरू गरिरहे तर जैन चुपचाप बसिरह्यो मैले तेरो बारेमा थाहा भए जति सबै हिचकिचाउँदै उनीहरूलाई सुनाएँ सुनेर बाबाले भन्नुभयो यो जियाकान्त त हाम्रो जियाबाहेक अरू कोही हुनै सक्दैन तर जितले फेरि पनि हिचकिचाउँदै भन्यो तर बाबा कहाँ त्यो जिया अनि कहाँ यो जियाकान्त तर बाबाले स्थिर स्वरमा भन्नुभयो कुन ठूलो कुरा हो जुन जिया आदमखुरो बाघको डर नमानेर कैयौं घण्टाको बाटो केही घण्टामै हिँडेर मनोकांक्षा माईको मन्दिर पुगेर जैनको जीवनको सुस्वास्थ्यको कामना गरेर फर्कन सक्छ उसले जे पनि गर्न सक्छ म केवल समूहनमा बाँधिएकै के उनीहरूको कुरा सुनि मात्र रहे आखिरमा जैनले बाबा र जितको सामुन्ने मसँग भन्यो आशी म यो कदापि चाहन्न कि भोलि गएर तिमीलाई यो लागोस् कि हामीले तिमीलाई अन्धकारमा राख्यौं त्यसैले ध्यानले सुन जब जिया र मेरो भेट भयो त्यसबेला ऊ आठ वर्षभन्दा केही महिना ठूले थिए सायद र अलग हुँदा चौध वर्ष यी बीचका वर्षहरूमा उसले कसरी बाँची कसरी समेटी त्यो उसको कुरा तर मैले ती वर्षहरूमा केवल एकै चिज जाने जिया एकै चिज मागे जिया त्यो भन्दा अरु केही जान्ने मौकै दिएन मलाई त्यो अभिमानीको साथले त्यसैले त मेरो दुनिया यति सीमित छ जहाँ जैनजी बाहेक अरु केही अटाउँदैन तर यो सब जे पनि छ केवल मेरो तर्फबाट छ दोहोरो कमिटमेन्ट प्रतीक्षा र माया यहाँ कहीँ छैन आजको मितिमा मलाई त यो पनि थाहा छैन कि उसलाई यो जैनको याद पनि छ कि छैन छ भने त्यो यादलाई उसले कुन रूपमा दिएकी छ त्यो पनि मलाई थाहा छैन त्यसैले म केवल मेरो बारेमा भन्न चाहन्छु अनि मेरो सत्य यहीँ हो कि मेरो जिन्दगीमा जियाको स्थान कसैले लिन सक्दैन तर पनि म तिमीसँग विवाह गरिरहेको छु यति त तिमी आफै पनि सोच्न सक्छौ कि मेरो यो मर्जीको विवाह कदापि होइन तर पनि म इमान्दारीपूर्वक कोसिस गर्नेछु यो सम्बन्धलाई निभाउन बाँकी अब निर्णय तिम्रो हातमा छ त्यस बेला मेरो मनमा यति धेरै आदर उब्जियो जैन प्रतिकी बयान गर्न सक्दिन मैले उसँग विवाह नगर्ने निर्णय सुनाएपछि मेरो मम्मी रून कराउन थाल्नुभयो दाजु इज्जतको प्रश्न उठाउन थाल्नुभयो घरबाट विवाहको खुसी झण्डै झण्डै पुसियो आशीष चुप लागेऊ थकित देखिन्थे यस्तोमा म चुपचाप बस्न सकिनँ जितले बिस्तारै बिस्तारै भन्यो मैले नै अघि बढ़ेर भने कि यदि उहाँहरूलाई आपत्ति छैन भने म आशीषसँग विवाह गर्न तयार छ पहिले त उहाँहरू हिचकिचाउनुभयो तर आशीले पनि खुसी खुसी मञ्जुरी दिएपछि उहाँहरू राजी हुनुभयो अन्त्यमा बडो मुस्किलका साथ आमालाई सम्झाइ बुझाइ गरेर जैनको ठाउँमा म अन्मिए दुलाहा भएर जैनले झुकेर मेरो मात्र होइन आशीको पनि खुट्टा छोएर अवरुद्ध स्वरमा भन्यो म याद राख्नेछु आजी तिमीहरूको यो उपकार तर उसलाई गरेको कहाँ थियो र यो त विधिको विधान थियो यसरी नै लेखिएको थियो सायद आशीको र मेरो साथ मैले जी जे जस्तो जीवनसाथी त पाएनै साथै मलाई यो खुसी पनि थियो कि म त्यो घरसँग जोडिएको छु जहाँ तँ पनि भित्र नै छ सेकेन्ड आशी मैले त त्यसबेला तँलाई फोन गरेर सबै कुरा सुनाउन चाहे तर जैनले कसम लिएर रोक्यो उसले भन्यो म सधैँ यही सोचिरहे कि यति साधन सम्पन्न भएर पनि मैले उसलाई खोज्न सकिनँ सायद मैले कोसिस नै गरिनँ राम्ररी त्यसैले पल पल गरिरहेँ आफूलाई सजाय दिइरहेँ उसको अभाव उसको जिम्मेवारी उसको बाध्यता बारेमा बारे में नाम कल्पना करे डराइ रहें मंदिर मंदिर थाएर उसको अलिकति सजिलों को लगी भगवानसंग प्रार्थना करें तर अब बस अब मश्चित छु कि मेरे नराम्रो कल्पना निराधार निस्के थैंक्स टू गड तर मसला खोज्दीन उसको छेव जान यदि उसके चाहे कि भे धरें सजिलोंसग मैं खोजना सकते तर उसले सायद मलाई कहिल्यै याद नै गरिन खोज्न त परिजाओस् आदरणीय श्रोताहरू यतिजेलसम्म तपाईँले सुनिरहनु भएको वाचन साहित्यकार सानो शर्माको उपन्यास अर्थको वाचन थियो बाँकी अंशको वाचन अर्को साता लिएर हामी उपस्थित हुनेछौं